नमस्कार उजालो नाइन्टी नेटवर्क मार्फत देश देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ एक प्रसारण भइरहेको कार्यक्रम श्रोती सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रलामा हामी आज पारिजातको कथा संग्रह सड़क र प्रतिभा लिएर आएका छौं आजको श्रुति सम्वेकमा सड़क र प्रतिभाभित्रका केही कथाहरूको वाचन हुनेछ कार्यक्रमको शुरूआतमा वाचन गर्दैछु ऊ मेरो घर सामान्य आएर बसोस् यस्तो मैले कहिले रुचाएकी छैन तर उसको डेरा मेरो सामान्य केही अग्लोमा छ र लाग्छ यो सिङ्गो घर मेरो घरको विरुद्धमा उठेको छ यो सोसाइले मलाई छोडे कुरा अर्कै हुने थियो ऊ निकै साडिस्ट छ सा। तर ऊभन्दा डबल ठूलो स्वास्नीलाई ऊ कुनै पनि शारीरिक यातना पटक्क दिन सक्दैन कहिलेकाहीँ सम्झन्छु उनीहरू आपस्तमा माया कसरी गर्छन् अनि हाँसो उठ्छ सा। शारीरिक अनुपातमा सानो हुँदैमा ऊ उसकी स्वास्नीलाई छोड्छ र कुन्ने असम्भव जस्तो लाग्छ उनीहरूका बीच एउटी सुकुमारी डेढै वर्षकी छोरी जहिले पनि खेलिरहन्छे यसले सधैँ मलाई एउटा समाधान दिने गर्छ बिचरी उसलाई बाबुको जम के हो पत्तो छैन ना। रात पर्छ र म आदतग्रस्त निकै बेर ओछ्यानमा छटपटिरहन्छु खुला झ्यालबाट उनीहरू हाँसेको मधुर शब्द हावाले उडाएर ल्याउँछ उनीहरू माया गरिरहेका छन् र छोरी निदाइरहेकी ओली म कल्पना गर्छु एउटा व्यर्थ कल्पनाको विरोधमा छोरी निचोरी रोएकी सुन्छु र दारा किर्छु साडिस्ट स्वास्नी गिजोल्न सक्दैन अनि तर होइन घर निकै अग्लो छ के हो क्या हो, हो। कौशीको दुरी ऊ माथिएको बेला उसलाई थाहा हुन्छ हुँदैन मलाई डर लाग्न थाल्छ अनायास मुटुको गति बढ्छ यहाँ म पनि त एक्लै छु कति गाह्रो छ एक्लो हुन जान्दिनँ ऊ कहिले आउँछ एउटा रक्षा हालोग्नेलाई पर्खेर बस्नु पनि कति पट्टाइ लाग्दो हुन्छ ऊ स्वाभाविक आने भाई क्र अर्कने थी तर कई वर्ष यो कद मतरे आँस रात एकलास रंतास रा महन करूपि इसको अंत्य होना सकद रात विगत क्षणहरू बुलेर म नयाँ सन्तासमा जन्मन्छु नयाँ दुलो धुलोभरि खेल्छु जम्बामा म मा आफूभित्रको मौलिक डरलाई परास्त गर्न असमर्थ रहेकी हुन्छु लाग्छ आत्महत्या गरिदिउँ तर आत्महत्या त्यो सर्वोपरि भीषण सन्तास हो नौ नारी गलेर आउँछ रातमा यस्तो चकमन्नमा एउटा जिउँदो लोप्ने मान्छे मसँग भएको भए बाँच्नुको डर कति होचिसकेको हुन्थ्यो त्यो अग्लो घरमा बच्चिरोइरहन्छे म विचार गरिरहन्छु छोरी जन्माएर उनीहरूले बेस गरेका छैनन् उनीहरूमा एकजना नपुंसक हुनुपर्थ्यो सडिसलाई योभन्दा बढी स्कोप के हुन सक्छ के ठेगान ऊ तातिन सक्छ उसकी स्वास्नीको विरूद्धमा र उसकी स्वास्नी पहाड़ जस्तै अचल बसी बसिदिन सक्छ मुसाले कोतर्दैमा पहाड़को आङ्क नै हलुको हुन सक्छ र बिचरा ऊ एउटा विवश लोग्ने मान्छे हो ऊ त रातभरि आफ्नी स्वास्नीलाई सड़क चाहिँ कुल्छन चाहन्छ कागजको टुक्रा चाहिँ हत्केलाभरि रगड्न चाहन्छ मलाई उसको चरित्रमाथि विश्वास छैन यस्तो लाग्छ ऊ त एउटा लघु हो र उसको आत्मलघुदा कुनै क्षण कारण पड्केर छता छुल्लाउन सक्छ पाहाडलाई हल्लाउन नसकेपछि ऊ आफ्नै सानी छोरीलाई मुठीभरि गिजोलेर कोसीबाट तल फालिदिन सक्छ म डरले ओछ्यान भित्रभित्र खुम्चन्छु सक्दो मिनिएचर हुन खोज्छु तर सन्तास त्यही अनुपातमा मिनिएचर भएको हुँदैन मलाई भान हुन थाल्दछ कि म एउटा सम्पूर्ण सन्तासलाई आफूभरि ओढिरहेको छु यसले मलाई मृत्यु दिइहाल्दैन तर जीवनशास्तिको लेखापढी गरिरहन्छ दोलाइभित्र मलाई चिटचिट पसिना आउँछ आफ्नो वरिपरिको स्थिति मलाई अनकन्टार अन्तरिक्ष जस्तो लाग्छ काहाली लाग्छ चिच्याउन खोज्छु तर केही बेर पर्खँदा पनि शून्यता सिवाए केही हात लाग्दैन अरे आज ऊ चाँडै आइदियो हुने ऊ नसामा हुन्छ र जीवन खप्छु रात निकै गइसकेको छ ऊ अहिले आउँदैन म सतर्क भएर बसिरहन्छु अनायास डोकामा टकटक आवाज हुन्छ विचार गर्छु सायद ऊ आयो धेरै पिएको छ त्यसैले डोका सबल हातले ढकटक्याउन सक्दैन डोकामा एकनास टकटक आवाज भइरहन्छ टक टक दोलाई बाहिर निस्क निस्कँदा निस्कँदै आफैलाई केही निर्धो भएको अनुभव हुन्छ ऊ कुन सीमामा मातिर आएको होला ढोका खोल्न साथ म उसलाई थाम्न सक्छु वा सक्दिनँ ऊ गुम्लाङ्ग म भरि खसिदिनेछ म माथि जताततै लडीबुडी खेल्नेछ म अस्तव्यस्त भइसकेकी हुन्छु र मैले उसलाई सम्हाल्नुपर्नेछ बिस्तार सन्तासको एक तर्सो अँध्यारो मलाई लपेटेर उँभो लाग्छ रातमा यत्रो शून्यतामा कुनै पनि लोग्ने मान्छेलाई आफ्नो शरीरभरि थाम्नु कति गाह्रो हुनेछ म खाटबाट तल ओर्लिसकेकी हुन्छु एक किसिमले हलुको लाग्दै म डोका नै पुग्छु उसको भयानक अनुहार आँखाभरि खेल्छ म आग्लो खोल्छु डोका उदाङ्गो हुन्छ र एउटा धेरै मोटाएको छोचुन्द्रो दौडेर एउटा कुनामा बस्छ मलाई आफ्ना मनस्थितिहरू लुकाउन मन लाग्छ आत्मग्लानी हुन्छ मृत्यु ढोकालाई हेरेर म व्यर्थ सक्षक आउँछु जीवन यतिका दुर्बल स्थितिहरूको शिकार भइरहे बाँच्न कति दुस्साध्य हुन्छ म लाज मान्दै ढोका ज्यौका त्यो लाएर आउँछु रात त अझै छ एउटा अनुशासनहीन नियतिहीन मान्छेको प्यारासाइट भएर बाँचे कि म हरे मेरो के छ र मेरो झन् केही पनि छैन टोका खोल्न गएको र छोचुन्द्रो भागेको सम्झन्छु लाज लाग्छ प्रेस यस लाजबाट भाग्न आफैलाई सक्दो मात्रामा ह्युमिलिएट गर्न मन लाग्छ म वास्ता गरिएकी छैन प्रमुखता दिएकी छैन ऊ मलाई हेला गर्न खोज्छ अर्थात् गर्छ धेरै क्षुद्र कुराहरू खेलाएर म आफ्नो मनस्थितिलाई पन्छाउन खोज्छु एक टोक्रा समय बग्छ स्विच अफ गर्छु कोठामा फेरि निर्विकार अधार व्याप्त हुन्छ र बाहिर सन्नाटा अहिले बच्चा रहेको छैन सायद उनीहरू सबै निधाएका होलान् को भन्न सक्छ के गर्दैछन् कुनै पनि स्थितिमा विश्वासग्रस्त भइहाल्नु हुँदैन केही हुनालाई एक सेकेन्ड पर्याप्त छ हामी सोच्नेसम्म फुर्सद पाउँदैनौँ सन्नाटा अझ गाढा हुँदै जान्छ म विचार गर्छु सन्नाटाको रङ कालो हुन्छ आँखा खोलेर हेर्छु यो कालो रङ सन्नाटा हो दलिनमा एउटा किराले किटिक्का आवाज दिन्छ आवाज सँगसँगै म झस्किसकेको हुन्छु मेरो मुटुको गति चार पाँच फडको आनेर स्वाभाविकता बाजिरहेको हुन्छ यस्तो भएपछि मुटु मिसबिट हुन थाल्छ त्यो पनि हृदय सम्बन्धी एउटा रोग हो आजभोलि केही पनि हुनुहुँदैन उनी कस्तो समय आयो प्रश्न उठ्छ कि हामी बढी मात्रामा असुरक्षित छौँ त्यसमा पनि असुरक्षित के म मा मात्र छु यत्रो ठुलो संसारमा झन् उनीहरू त त्यति ठुलो घरमा बस्छन् जाल खोल्ला छोड्छन् यसबेला उनीहरू मभन्दा केही विपरीत सोचिरहेका होलान् लगातार यसरी निरर्थक सोचिरहे आफैसँग दिक्क लागेर आउँछ म झ्याल र ढोकाको परिवेश नागेर आफ्नो सोचाइलाई बाहिर फाँटमा ल्याउने प्रयास गर्छु जहाँ आफ्नो विषयमा सोच्न नपरोस् अर्थात् कि त्यहाँ आफू भन्ने आवाज नै नहोस् मान्छेलाई यस्तो पनि त हुनुपर्छ हुँदो पनि हो नत्र आफ्नोपनमा जकडिएका हामी सन्त पाणीहरूलाई मुक्तिको कुनै उपाय नै नहुँदो हो उसो भए हामी मुक्त हुन पनि सक्छौं अर्को प्रश्न थपिन्छ सोचाइलाई जबरजस्ती फाँटतिर डोराउँछु मेरो लोग्नेले मलाई यसरी एक्लो छाड्ने गरेर बेस काम गरेको छैन मन मकै घरी पन्छाउँदै यताउता जान्छ यहाँ सधैँ एउटा बिरालो गराउँछ अभिसार गर्न आएको बिरालो मलाई हाँसो उठ्छ अचानक सोचाइ मकैबारी उताको पर्खालमा ठोकिन पुग्छ शरीर झन्झना हुन्छ कस्तो ठोस सोचाइ यसले आफ्नो हावाको गति बिर्सिसकेको छ कति चाँडो यसले पर्खालको अस्तित्व सोइसक्छ आजभोलि सोचाइ दुख्छ यस्तो ठोस सोचाइलाई रङ भर्न के गाह्रो सोचाइ द्वासे रङको हुन्छ अहिले त्यो पर्खालसँग परास्त भएर फर्किरहेको छ उसको पनि आकृति छ ऊ पनि सशङ्कित भएर चाल मार्दै हिँड्छ म कालो रङको सन्नाटामा द्वाँसे रङको सोचाइ लिएर फेरि एक्लो छरपटिरहेकी हुन्छु लाग्छ यो बेला मेरो सास ठ्याप्प बन्द भइदियो हुने मेरो लोग्ने आउनेछ अनि ओछ्यानमा अनाया चिसो भएर मरिरहेकी मलाई पाएर उसको पनि सोचाइ एकपल्ट बेस्कन दुख्छ मेरो अनिश्चित मृत्युको पर्खालसँगै ठक्कर खाएपछि उसको सोचाइ पनि भाग्ने बाटो नपाएर एकपल्ट टुहरो हुन्छ एकपल्ट नराम्रोसँग परास्त हुन्छ त्यसपछि ऊ सोच्नेछ संसार कति साँघुरो छ एक उन्मुक्त स्टेप लिन दुस्साध्य हुन्छ कति रमाइलो हुन्छ त्यसबेला उसले मेरो मृत्युलाई एउटा अब्जेक्ट बनाएर भोग्नेछ आहा कति मजा आउँछ केही दिन यो कोठाले उसलाई तर्साउनेछ केही दिन ऊध्यारो पश्चाता पोडेर हिँड्नेछ मेरो सोचाइ रमाइलो वातावरण पाएर हलङ्गो हुँदै क्रममा चोड्न थाल्छ मृत्युको परिकल्पनाले म आत्मविभोर जस्तै हुन्छु तर यो सब हुने सम्भावना कति छ र म त मरिसकी हुन्छु अचानक कतै जोडसँग झ्याल लगाएको आवाज आउँछ म फेरि दुख्छु यस्तो लाग्छ मदेखि केही वस्तु अस्तव्यस्त भएर भागेको छ अथवा मभित्र केही चकनाचुर भएको छ के भएको छ यो युगलाई हामी खुलस्त सोच्न पनि सक्दैनौँ रातले आफ्नो मध्यान्तर नागिसकेको छ जताततै कालो सन्नाटा मात्र कालो सन्नाटा रात तर स्वतन्त्रता सुखद अवस्था सर्प बिच्छी र खजुरो किरा जस्तै भयानक र सन्तासपूर्ण लाग्न थाल्छ वर्षाको महिना हुनसक्छ एउटा सर्प आर मेरो ओछानमा बसेको होस् यसले मलाई लगत्तै तिग्रामा एउटा चिसो अनुभूति दिनेछ यसले मलाई कम्बरसम्म भेर्नेछ मेरो सर्वाङ्ग एकपल्ट रोमाञ्चित हुन्छ कम्बरदेखि दलतिर बेचकन झटकार्न मन लाग्छ आँखाहरू झन्झन टटकारा हुँदै गइराखेका छन् तर विवश रात अझ पनि बित्न बाँकी नै छ यसरी केही उपक्रम अवश्य हुनुपर्छ तर होइन सबै आफ्नो जीवनको एक एक मोहमा तर्सेका छन् सबै निस्सन्देह सन्तस्त छन् आश्वस्त हुन खोज्छु र बिर्सन खोज्छु आफैलाई छिमेकको घरमा बच्चा चिच्यारेर हुन्छ मेरो सन्नाटा चिरिएर दुई फ्याँक हुन्छ म आफूलाई मध्यस्थ खडा भएको पाउँछु किन प्रश्न समाधान गर्ने मलाई फुर्सद नै हुँदैन एउटा गरुङको वस्तु तिन तला कौसीबाट गर्लम्मा मेरो ढोका अघि खस्छ स्याडिसले आज बच्चा खसालेर छोड्यो मेरो अवस्था कुनै वर्णन गर्न लायकको हुँदैन सायद म निलो रङको भइसकेकी हुन्छु शरीर पसिनाले निथुक्क बेड़ बेडस्विच अन गर्छु र ससङ्केत स्थितिमा एक प्रकारले कामदै ढोकासम्म आइपुग्छु मेरो ढोका अघि एउटा साना साना हात खुट्टा भएको लास हुनेछ जसको छाती फुटेर रगत बान्ता गरेको हुनेछ चा। गिधि छरिएको हुनेछ कति भयानक कल्पना कति विभत्त छ आत्मविश्वास लिएर बाँच्नु के दिन्छ आत्मविश्वासले यदि कुनै पनि यस्तो मोडमा आउँदै जिउनुको विश्वास टुक्रा टुक्रा भएर मर्छ भने म मा मात्र अपराधी होइन विश्वासहीनता मेरो मात्र पेवा आएन म कामदा हातहरूले छेस्किनी खोल्छु ढोका उदाङ्गो भइदिन्छ बिजुलीको एक फग्ल्याटो उज्यालोमा एक गोल्फु अचार सब छताछुल्लो भएको हुन्छ र छेवैको पर्खालबाट निखर कालो बिरालो लम्केर भएको धेरै थाकेर धेरै निराश्रेर म ढोकामा थचक्क बस्छु कार्यक्रम श्रोतीय सम्भेगमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक थियो सन्तास पारिजातको कथा संग्रह सड़क र प्रतिभाभित्रबाट हामीले यो कथा वाचन गरेका थियौं अब यसै कथा संग्रह संग्रहभित्र संग्रहित अर्को कथा वाचन हुँदैछ शीर्षक छ अन्तर्विरोध वर्तमान ढाक्रगिरीभित्र छ जसको परिणति केही सडकहरू नापेर छोडिदिनु दुई चार ढोका अघि अनायास हाजिर भइदिनु तर कपाल नकन्याउनु एउटा छुद्र आदर्शको सुरक्षाको नाउँमा दैनिक अखबारहरू एकपल्ट सरसर्ती हेर्नु जसमा कि ल्याकत नपुग्नु कि ल्याकत धेरै भइदिनु त्यसपछि एउटा असन्तुलित व्यक्तित्वलाई आफ्नो साथमा पालेर क्षुब्ध भइदिनु कुण्ठित भइदिनु भोक लाग्नु र मर्यादा धानेको एउटा सिरिखुरी जुत्ता फाटिदिनु साथमा फाउन्टेन पेन नहुनु र साथीहरूबीच चुरोटको आशामा केही समय भइदिनु थाहा छैन म स्थितिहरू बनाइरहेछु अथवा स्थितिहरू मलाई बनाइरहेछन् कमजोर स्थितिको मौका छोपेर एकाएक एउटा श्वास्नी मान्छेको आवश्यकता जन्मिदिनु अनि श्वास्नी मान्छेलाई केवल उत्तेजना दिएर छोडिदिएपछि सेक्सको झण्डै झण्डै समाधान भइसक्छ भन्ने आफ्नो पुरानो यसो भनौँ पहिलो धारणा अवास्तविक भइदिनु चमेना घरको आफूप्रति चाख नराखिदिनु पछिबाट तुरन्तै यथार्थ ज्ञात भइदिनु अर्थात् मसँग मेरो चियाको तृष्णा मात्र थियो र चमेनावाल्नीसँग पैसा गर्ने हतारो मात्र एउटा नक्कली तिरस्कार भोगेर केही क्षण के आफैमा घोचिनु यस्ता अनुभूतिहरूले केही वर्थ्याक दिँदैनन् जीवनलाई अझ बलियो शब्दमा भन्ने हो भने बाँच्नुलाई अन्तिम पुँजी दसवैसी ढ्याक्री त्याएर चमेना घरको संघार नाग्न साथ हल्लिएर हिँडेको छ मैनाले एउटा सिङ्गो पीडा दिनु अथवा प्रत्येक दस मिनटपछि आफ्नो गरीब जीवनको आवास भइरहनु र राति भरी अनास्ता बोकेर घर फर्किनु र ओछ्यानमा थकाई मार्न पल्टिदा सम्झिन्छ आफू त मात्र एउटा जर्जर बुढो सामाजिक मूल्य बाँची बाँकी रहेको छ शङ्का लाग्छ आफ्नो मान्छे हुनुमा म जीवनको धेरै कठिन मोडहरूलाई एउटा सहज समाधान दिएर हेर्ने जस्तो सेक्स र स्वास्नी मान्छे वास्तवमा अहिले थाहा हुन्छ समयवश म धेरैपल्ट पलायन भइसकेको छु हुनसक्छ वञ्चित भइसकेको छु एकपल्ट अर्थहीन सोचेको थिएँ एक रात म अल्लाहारी निद्रासूति दिन्छु बिहान उठ्दा नगरभरि आफूलाई एकाएक प्रतिष्ठित र लोकप्रिय भइरहेको पाउँछु यसबेला स्थितिसँग मेरो सबैभन्दा यथार्थ साइलो के हुनसक्छ यसको केही दिनपछि नै यो सोचाइको सहज समाधान मैले पाइसकेको थिएँ अर्थात एक रात फेरि सोचेँ नगरभरि एक भयानक महामारी फैलियोस् र आफूले चिनेकाहरू आफूले माया गरेकाहरू आफूलाई माया गर्नेहरू मुख बाहुँदै विभत्स मृत्यु मर्दै गरेका हुन् र म एउटा सुरक्षित बाँचिरहेको यसबेला फेरि पनि स्थितिसँग मेरो ठाडो सम्बन्ध के हुन सक्छ त्यसपछि अचानक समाधान भयो जस्तो लाग्यो अब धेरै भइसक्यो यस्तो कुरा सोचिँदैन सायद यो अन्तिम समाधान थियो अब चमेनावाल्नी गोरी छिटी सोचाइमा ठाडो किसिमसँग आइदिन्छ र बुझ्छु उसलाई उत्तेजना मात्र दिएर पुग्दैन चाहन्छु कि मेरो आवरण मात्र भइदियोस् र हो पनि यही कहाँ आफूलाई त जीवनको यो अकर्मण्य बोधले खाइरहन्छ सेक्स जीवनको पहिलो उपलब्धि हो र असम्भव त्यसपछि यस्ता तर्कहरूबाट पनि पलायन भइदिनु मलाई लाग्छ थाहा छैन वञ्चित पनि हुन्छु वा हुन्न अहिलेको यथार्थ त जुत्ता फेर्नु छ जुत्ता एकदमै बेकाम भएपछि के म घरबाट निस्कौँला खैकुन्नी यसै भन्न गाह्रो छ त्यसै त ते म आफू एउटा बुढो र थोत्रो मूल्य भइसकियो मर्यादाको नाउँमा एउटा जुत्रो डस्नालाई धेरै सस्तो बुटे तन्नाले छोपिदिएको छु म त सायद खोक्रो मर्यादा अझ भनौँ दुई पैसीय मर्यादा बाँचिरहेको छु यो खोक्राइले मलाई कस्तो नपुङ्सक बनाएर छोडिदिएको छ त्यो म थाहा पाउँछु तर चाहन्छु त्यो पनि केवल आवरण मात्र भइदियोस् यदि सम्भव हुनसक्छ भने आफूमा मर्यादा मरीक्षकको दिन त एकपल्ट सम्पूर्ण नाङ्गो भएर मूल सडक वारपार हिँडिदिन सक्नुपर्छ मान्छेहरू सोध्छन् यो त एउटा अति छुद्र प्रदर्शन हो अश्लीलसम्म पनि होइन तर यस प्रदर्शनले मलाई नपुङसक हुनेदेखि बचाउँछ कम हो अर्को पटक म त मर्यादाहीन जीवनको नाउँमा एउटा यस्तो स्याबोटेज मच्चाइदिन्छु सारा नगर भ्याउने गरी त्यसबेला मेरो भयानक परिणतिलाई समाजले मूल्याङ्कन गर्न सक्छ छोडिदिउँ यस्ता रौँ ठाडो हुने कुराहरू म एउटा निरीह अतिनिरीह सामाजिक मूल्य जसको अनुपात त एउटा भोट खसाल्नु पनि होइन बिहान भिउजानु कुनै कार्यक्रम नहुनु आङ तन्काउनु तर बेड टी नआउनु कोठामा घाम नछिर्नु राति मारेर राखेको आशा चुरोटको ठुटो सल्काउनु एकपल्ट खोक्नु यो अवस्थाको विरुद्ध नालिस गर्न कहाँ जानुपर्छ थाहा नहुनु झाल खोलेर पल्लो घरको गाह्रो हेर्नु तर आकाश होइन अँ आकाश होइन हो के कसैमा पनि यो बेला एउटा महत्त्वकांक्षाको मृत्यु हुँदैन यसबेला त्यो चमेलनावाली भेट्यो भने टिपेर झ्यालबाट तल मिल्काइदिन्छु संसारमा कुनै पनि स्वास्नी मान्छे नबाँचोस् फरक के हुन्छ र अब फेरि हिँडिदिनुपर्छ निरुद्देश्य दानिँदैछ अहिलेसम्म त केही सभ्यता र केही श्रेष्ठताहरूलाई हो त हगि हामी त श्रेष्ठ भाषा पो बोल्छौँ हामी त सभ्य पो छौँ हामी त धेरै अघि सभ्य भएका थियौँ हामीसँग प्रागैतिहासिक युगका गुफा कन्दरा र भित्तिचित्रहरू साबुत छन् हामीसित सुनका अक्षरले लेखिएका पाण्डुलिपिहरूको नमुना छ अब त्यो सत्यतालाई चुनौती ती सुनका किताबहरूलाई चुनौती तर यो पनि कहीँ आवरण मात्र नभइदियोस् केही क्षणमा नै यो चुनौतीको भाव भरिदिन सक्छ स्वतः कि यसको निमित्त म मात्र जिम्मेवार छु अब जीवनसँग के यस्ता अडभङ्ग्य प्रश्नहरू बाँकी छन् जुन प्रश्नको प्रतिउत्तर नदिन सक्नमा म लगायत कोही पनि जिम्मेवार छैन अनि हाँसो उठ्छ बेलाको बेला एक्लै हाँस्नु अनधिकर अनअनधिकार नहुनु साथै बान्छ पनि नहुनु हाँस्नलाई एउटा एकान्त खोजेर पुग्नु र त्यहाँ पुगिसकेपछि हाँस्ने आवेग मरिसक्नु बाहना स्वरूप खल्ती छाम्नु चियाको निम्ति दस पैसा बाँकी नरहनु सार्वजनिक पार्कको खाली चौतारीमा थकान भेट्नु त्यसपछि एकाएक आफैलाई आफ्नो माया नलाग्न सक्छ यो अन्तिम प्रवृत्तिको विकल्प केही पनि हुँदैन केवल आफू सबैतिर एक किसिमले असमर्थ कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईंले सुनेको कथाको शीर्षक थियो अन्तर्विरोध यसलाई हामीले पारिजातको सड़क र प्रतिभा कथा संग्रहबाट वाचन गरेका थियौं आजको श्रुति सम्वेकमा सड़क र प्रतिभाभित्र संग्रहित कथाहरूको वाचन सुनिरहेका छौं कार्यक्रम श्रुति स्वागत छ श्रुति सम्वेकमा आज हामी पारिजातको कथा संग्रह सड़क र प्रतिभाभित्र संग्रहित कथाहरू सुनिरहेका छौ अब वाचन हुने कथाको शीर्षक छ नयाँ मान्छे यसलाई मैले धेरैपल्ट आफूसँग दाँजर हेरेको छु हामी दुवैजना अध्यारो रंका छौंता यो मान्छे मलाई त्यति मनपर्दैन भन्दा भन्दै घृणाको छेउछाउ पुगेर फर्कन्छ यससँगको मेरो व्यवहारको डोरी तर यो सम्बन्ध विच्छेद हुनुको निष्कर्ष होइन निष्कर्ष त्यस दिन पनि हुन सकेको थिएन जुन दिन यसलाई मैले आफ्नो मान्छे स्वीकार गरेँ थाहा पाएँ कि यो निकै पापी मान्छे भइसकेको थियो यसले आफूलाई अहिले पश्चातापको आगामा डढाएर मारिसकेको किन नहोस् हुनसक्छ यसमा पश्चाताप नै जम्दैन एकपल्ट अनायास मैले यसलाई सोधेको थिएँ स्वास्नी मरेको कति भयो गोडा विषेक पर्छ छोरा मरेको मरे भन्छन् कागज आएको छैन त्यसपछि यसलाई म कुनै पनि प्रश्नले उदांगो पार्न सक्दिनँ लाग्छ म धेरै कमजोर छु आफु जस्तै रङ रोगन ढाँचा काँचा मिल्ने मान्छेको अघि पनि म कसैलाई घात गर्न सक्दिनँ चाहेर पनि कहिलेकाहीँ अनुभव हुन्छ निकै लाछी छु त्यसैले यस्ता कैयन पापी बुढाहरूका अघि परास्त हुन कर लाग्छ संकेत मेरो आफ्नो बाबुप्रति छ ऊ अपराधी थियो हाम्रो समाजमा यस्ता कुराहरूलाई निर, निर्धक्क लुकाइन्छ म बाबुको विपरीत मानसिकता लिएर हुर्किरहेको मान्छे एकाएक म मा उसको अनुकूल नै भइदिएँ यसमा सधैँ मेरो बाबु जुङ्गा मुसार्ने गर्थ्यो र म आत्मागानीले पानी पानी हुने गर्थे सान्त्वना यही नै थियो कि मसँग एक जमात अरूका छोराहरूले पनि आफ्नो निर्देशन गर्न सक्दैनन् निर्णयात्मक धारणा राख्न सक्दैनन् एकपल्ट अर्को मान्छेको स्वास्नीलाई उसले हातपात गरिदियो र मैले पाँचजनाको अघि घाम हाम्रो आगोको क्रिया उसको सच्चरित हुनुलाई बढावा दिएँ हुनसक्छ मैले झुट बोले, तर उसले मलाई बनाएकै यस्तै थियो ऊ मर्दा मेरो निम्ति एउटा पापी बुढो मरेको थियो कता आफूभित्र हुने रिलिफको अनुभूतिलाई पनि मैले एउटा गोपनीय सुख जस्तै आफैले मात्र भोगेर हिँडेँ निसन्देह ऊ नभएर अहिले म सुखी छु अब मलाई रगतको नातामाथि विश्वास छैन तर यो मेरो मनहुस भान्से यसको छोरालाई यसले के बनाउन खोजेको थियो कुनि सायद एउटा लाउरीभन्दा बढी होइन होइन यसको छोरो पनि यसलाई विरोध गर्दा गर्दै यसको अनुकूल नै बाँचेको हुनुपर्छ प्रत्येकपल्ट जब यो मेरो अघि छर्लङ्ग देखिने गरी घाम ताप्छ अथवा देखा पर्छ म आफूलाई त्यसको आयतनभरि गाप्न र त्यसको मानसेपनभरि कहीँ कतै कम बेसी नभएर फिट हुन खोज्छु मलाई जान्न मन लाग्छ म कति अमल र कति बित्ताले फराकिलो छु अथवा सानो छु योभन्दा पनि एउटा यो निष्कर्षको भयले म यसको टुङ्गोमा पुग्न खोज्दा नै परास्त भएर फर्किदिन्छु सम्भव छ म योभन्दा सानो छु र छोटो छु अनि सम्भव छ योभन्दा सानो र छोटो छु सम्भवत मेरो उच्च मानसिकताको निम्ति यो भान्चे बुढो मलाई एकदम नहुने मान्छे तर यसलाई त्यसरी नै अस्वीकार गर्न सक्दिनँ जसरी म आजका बुढा पुस्ताका असंख्य अपराधीहरूलाई अस्वीकार गर्न सक्दिनँ म आफूलाई कहिले पनि नयाँ मान्छे घोषित गर्न सक्दिनँ एउटा क्षुद्र सन्तुष्टि के भने म यो निशासिने वातावरणमा डिसइलिजन्ट भएको छु विचार गर्छु यति हुनु मात्र कुनै सन्तोषप्रद परिणति होइन कि यो एक्लो धारणाले मलाई पृथक गरिदिन्छ भिडदेखि आजभोलि म प्रत्येकसित शंका गर्छु आक्रान्त छु यस भएले कि आफैसँग पनि म शङ्का गरेर बाँच्छु लाग्छ म निकै नै शंकास्पद छु यसको मात्र एउटै उपचार छ मैले निर्वासित भइदिनुपर्छ एउटा निर्जन टापुमा नत्र एउटा निर्बोध मृत्युको अघि आफैलाई समाप्त गरिदिनुपर्छ म यसरी बाँच्दैछु र खिँदैछु स्थितिबाट अघोरी हुन अथवा बनाइन मलाई आफूभित्र पनि नयाँ निर्माण चाहिन्छ यस्तो अवस्थामा एउटा निरीह हाँसो भन्दा बढी मलाई केही पनि अनुभव हुँदैन बिहान दुध पुर्याउन एउटा तरूणी आउँछ नचाहेरै म सतर्क भएर सुन्छु उनीहरू के गर्छन् चुरा बजेको सुन्छु भान्चे बुढा घोक्रेश्वरमा आँस्छ त्यो तरुनी भर्खर बिहे गरेर आएकी एउटा ज्यापूको मन परे कि स्वास्नी हो उसमा बृहपति बिहेप्रति एब्नर्मेलिटी हुनै सक्दैन त्यो बेला मेरो स्थिति बोट एउटा कंकाल खिन्नता भइदिन्छ सोचाइमा एउटा अधेरी रात बक्छ मान्छे बुढाको सशंकित बुहारी विधुवा घोषित हुने आफ्नो एक्लास ओछ्यानमा नर्भस भएर पल्टेकी हुन्छ जान्दैछ अब उसको जबरस्वाट ससुरा बाहिरबाटै ढोकाको आग्लो खोलेर कोठामा आउँछ र उसलाई पैतालादेखि चलाउन थाल्छ उसलाई स्वीकार गर्नुपर्छ बुढोको भद्रा आक्रमण यो बलात्कार हो भने ऊ कहिले पनि परिभाषा ल्याउन सक्दिनँ यसरी अभ्यस्त भएर उसले खुल्याम् तर लुकाएर बुहारीलाई श्वास्नी राख्छ दिउँसो चुरा र काहीँ उपहार दिन ल्याउँछ र उसको बुहारीमा जीवनको विभत्स भोगाईलाई नियति हो भने ठम्याउने क्षमता पनि हुँदैन उस ससुरालाई लिइदिनेछे र सही दिनसे मात्र अह उसलाई घृणाबोध कहिल्यै हुँदैन एकदिन बुढो आँगनमा निस्केर कुर्लन्छ छोराको पो श्वास्ने मेरो को हो र अनायास बुढो कट्टु सत्य बोल्छ र सधैँको निम्ति थाकिदिन्छ तरुनी गइसकेकी हुन्छे बुढो चियालेर पस्दा मलाई उसको आकृति एउटा ठूलो ओढार जस्तो लाग्छ जहाँ मेरो पनि मौलिकताको सम्बन्ध छ र जसलाई हत्या गर्न गराउनमा म तेस्रो दर्जाको एजेन्ट पनि हुन सक्दिनँ कहिले कस्तो लाग्छ भने एकपल्ट डरलाग्दो आक्रमण गरिदिउँ यो अपराधीलाई तर पछि हट्छु शंका लाग्छ त्यो पहिलो आक्रमण आफैप्रति हुन जान्छ सयबिन्दुमा आएर जीवन औधी नै विसङ्गतिपूर्ण भइदिन्छ प्रत्येक मनस्थितिसँग विश्वासको कुनै नाता नै हुँदैन आफूमा मान्छेपनको रहल पहल प्रकृति बाँचिरहन्छ र यसमा रोइदिन पनि चरमनिरर्थक एक दिन त्यो बुढो मर्छ यसमा ग्यारेन्टी छैन योभन्दा पहिले म पनि मर्न सक्छु विचार गर्छु हामीभित्रको भयानक जिजिविसा छिन्न हुनुमा सोचाइको केही कुनै पनि हात हुन सक्दैन हामी बोध हुनुबाट बस्ने कसरी र सोचाइबाट भाग्ने कसरी हुनसक्छ अबको पन्ध्र वर्ष यो बुढो र म समानान्तर रूपले बाँच्छौँ तर पन्ध्र वर्ष बित्न मलाई हिसाबले अछड्छ तुरन्त आश्वस्त हुन्छु जसरी आज तीस वर्षहरू निर्धक्क बितिसकेका छन् कत्रा कत्रा शताब्दी बित्छन् के भयो तर यसरी परिणतिहीन बित्नु म आफूभित्र नयाँपनको अभाव खोज्न थाल्छु मभित्र केही छैन शिवाय एउटा आक्रोश रातमा बुढो पानी राख्न आउँछ भाइभरको आक्रोशको एउटा नग्न रूप देखाउँ भन् तर असमर्थ भइदिन्छु जसरी यहाँका सबै असमर्थ छन् बोध पनि एउटा बोध मात्र भएर तपाईँले अहिले सुनेको कथाको शीर्षक थियो नयाँ मान्छे यसलाई हामीले पारिजातको कथा संग्रह सड़क र प्रतिभाभित्रबाट लिएका थियौं यसै कथा संग्रहभित्र संग्रहित अब वाचन हुने शीर्ष कथा छ शीर्षक सड़क र प्रतिभा हामी ठेल मठेलमा हुन्छ केही पर पुगेपछि गोडा दुएक बटुआर छाटिन्छन् अनि हामी केही खोकुलिन्छौं बाटो टुङ्गिन्छ अथवा टुङ्गिँदैन यसमा हामीलाई कुनै तर्क गर्नु छैन निसन्देह हामी त्यहाँबाट फेरि यतै फर्कन्छौँ अनि खल्ती छान्छौँ चियाको अथवा यसो भनौँ स्थितिप्रति सतर्कताको एउटा निरीह बहान खोज्छौँ यति म सोध्छु भवितव्य त्यही हुन्छ हामी फर्किरहेका हुन्छौँ चिसो साँठप्रति तुजुक देखाउन कर लाग्छ म सोध्छु त आज कोट किन नलगाउनु गएको ऊ कोमो चाल्छ तथापि यो लाजपचाई होइन म थाहा पाउँछु आज ऊ अस्वाभाविक देखिएको छ कमिजभित्र पुरानो स्वेटर तह मिलाएर लाउनु एउटा साथी आज आफ्नो मायालु भेट्न गयो कोट उसैले लगाएर गएको छ परू परे या सडक हेर्छु स्थिर बसेको छ सड़क बड़ी गर्छ नै के र मलाई अति साधारण मान्छेको सम्झना आउँछ जससँग कोड छैन अनि जो प्रेम गर्छ एउटै केटीसँग जाङभित्र बसेर केही रोमान्स साँट्नु प्रेमको अर्थ उसकी मायालो पनि हुनसक्छ साथीको साडी पैँचुलाएर आएकी छे म निकै सस दिन्छु केवल सोचाइभित्र हुन मानिस जो बोल्छ त्योभन्दा दस गुणा निम्नखोटीको कुरा ऊ सोध्छ मानिसलाई एस्टिमेट गर्नु ठूलै असम्भव एउटा बागरंग ट्याक्सी हुरिएर आउँछ हुल निकै कम भइसकेको छ खल्ती छान्छु एउटा सुखाले कहिले विश्वास गरेको हुँदैन मानव जीवनस्तरको यो एउटा लक्ष्मण रेखा हो बढ्न सक्छ त्यो सम्भावना पस्दैन र घट्न सक्छ भने जीवन त्यही बिन्दुमा अपहरण भइसक्छ म सन्तुष्ट छु एउटा सुकिचा बोकेर अघिपछि बगालमा अव्यक्त ध्वनिहरू भाउतारिएका हुन्छन् जसको सपाट मानेहरू बुझिन्छन् तर रहस्य बुझिँदैन म जीवनलाई कहिले पनि यसको पूर्वघोषित लयमा बद्ध गराउन सक्दिनँ कति ठाउँमा भीषण नकारात्मकता देखाएर मैले ढाड फर्काइदिएको छु जीवनलाई र चाहेको छु कोही जागरूक आएर पछिबाट मलाई गुलेली हानिदियोस् अथवा छुरी घसिदियोस् यो शरीरको एउटा विभत् छ अन्त्य ऊ म चुपचाप हिँडेकोदेखि सायद सोचिरहेको छ म भित्र मेरो जिनियस रूप मरेको छैन हामीले एकपल्ट धेरै अध्ययारो एकान्तमा गरेर अर्कालाई जिनियस हुनुको सप्रमाण छनौट गरेका थियौं सायद हामी दुवैको जीवनी त्यसपछि समयले बाह्र बाह्र वर्षको स्टेप लिइसकेको छ त्यो समय पनि वर्तमान थियो अहिले पनि वर्तमान छ अनुहारमा हामी शालाखाला दुई दुई अम्बल खुम्चिसकेका छौँ ऊ यद्यपि अविवाहित छ र म स्वास्नी मान्छेसँगको अनुभूतिमा वञ्चित छैन सोझोभावमा योन सुख मात्र मेरो एउटा अन्तिम सुख बन्न गएको छ तर ऊ यसबाट पनि म कुनै पनि स्वास्नी मान्छेलाई प्रभाव नै पार्न सक्दिनँ प्रेम त पछि आउने कुरा हो यस्तो वाक्य उसले मलाई यिनै सडकहरूमा हिँड्दा नभनेको होइन प्रभाव पार्नुको हकमा मैले चाहिने एउटी बेस्यलाई सबभन्दा पहिले प्रभावित पारेँ त्यसभन्दा बढी आफ्नो विषयमा कोही पनि सोच्न मन एउटा समय यस्तो पनि आएको थियो चरम विवश भएर मैले यौन सुख स्वीकार गरिदिएँ किनभने सुखको सबैभन्दा सस्तो उपलब्धि एउटा गरिबको निम्ति यही मात्र थियो त्यसबेला सायद म भित्रभित्र निकै पिल्सेको थिएँ त्यसपछि अझसम्म यति कडा यथार्थ सकार्न सक्ने साथी भेटेको छैन छन् त्यसो त आपहरणलाई जीवनको एउटै अर्थ था ठान्नेहरू तर म चाहिने ढुङ्गामा एउटा सम्पूर्ण नाङ्गो मूर्ति खोपेर कलाको सफलता घोषणा गर्ने मान्छे त्यसपछि गजबको रिवर्स एउटा क्षुद्रभन्दा क्षुद्रतर व्यक्तिगत स्वार्थको आडमा मैले एउटा सामाजिक मान्यतालाई लात मारिदिएँ दुइटैको मिलित प्रतिक्रियाबाट आफुलाई कहिले कहीँ लाग्छ अलग्ग्याइदिउ तर त्यसपछिको निर्भासन, अह कमभन्दा कम यो युगमा स्वीकार छैन पश्चिमी आकाश रातोपनबाट हटिसकेको छ हामीलाई निकै जाडो लाग्न थालिसकेको छ आफ्नो टेरिकटनको कोटको आभास लिन्छु र सोध्छु यो हाल्दा मैले पनि आफूलाई निकै साँगुर स्थितिमा कैद भएको अनुभव गरेको छु जसको सन्तुलन आर्थिक र मानसिक दुईटै आउने दुई वर्षभरि मिल्दैन हेर्नुहोस् ऊ उभि दिन्छ चिया पियौं है अस्सी एउटा ऊ एउटा मिनिएचर मान्छे झन्डै झन्डै सफा कुरा ऊ ससाना हाडहरूको संगठन मात्र हो शारीरिक हैसियतले मूल्याङ्कन गर्दा ऊ केही पनि हुन सक्दैन व्यापारी सिपाई, अफिसर ड्राइभर सिवाय एउटा बचाउ उसको अस्तित्वको पनि त्यो हो हास्य अभिनेता अझै बढी विदूषक यसै सिलसिलामा एक मला एकपल्ट मलाई त्यो क्षणको अघोर भावकता सम्झना आउँछ हावा चलिरहेको छ एउटा निरश चाँच फुटपाथमाथि एउटा टाडाका मूलबाटमा आधा नाङ्गा र फुस्का केटकेटीहरू दुई हात फिजाएर दौडिरहेका छन् वावल फाइ अजी मै बैनी यस्तै के के ऊ घोरिन्छ घोरिन्छ र अचानक बोल्छ सुन्नुभयो यो वातावरण कस्तो डिभाइन भइरहेको छ यस मोडमा आएर लाग्छ हार खाइदिउँ अथवा घुँडा टेकिदिउँ त्यो अद्वैत शासनको अघि म ओट लेबारेर हाँसिदिन्छु तुरन्त उसमा पनि एउटा रिभर्स आउँछ भोल्टेयर अब्राहम लिङ्कन कार्लमाक्स र अरू धेरैजना व्यक्तिहरूको एउटा सिङ्गो मिस्कट म त्यसै नै उसको अनुहारमा देख्नु खोज्छु ऊ भन्दै जान्छ आहा यी निरीह प्राणीहरूलाई र यिनीहरूको दारिद्रलाई एकसाथ लिएर अंगालो हालौं र उभिदिउँ एउटा यस्तो एलिएनेसनमा जहाँ म स्वतः बनेको हुन्छु एउटा प्रवृत्तिहीन संस्कारहीन समाजहीन र देशहीन मान्छे मलाई झर्को लाग्छ म त्यसबेला त केही पनि बोल्दिनँ मानव मुख भएको हुन्छु तर त्यसको प्रत्युत्तर मेरो छातीभरि उकुस मुकुस भएर आएको छ पछिबाट म उसलाई भनिदिन्छु यो समाजले तपाईँको एउटा एफिजी बनाएर जलाउनेछ नत्र एउटा कार्टुन बनाएर पब्लिक प्लेसमा टाँगिदिनेछ अनि आभारा केटाहरूले त्यसमा तारो हान्ने तार गर्छन् सुन्नुभयो तपाईँको चालिकलाई एक वर्षसम्मका नागरिकहरूले खिल्ली उडाउनेछन् र हुनसक्छ शताब्दीको अन्तिम दशकले तपाईँलाई बाटाको एउटा उपयोगहीहीन मोड ओगटी बापत मान मुद्दा दायर गर्नेछ उसकभर अट्टाहास गर्न खोज्थ्यो त्यसपछि प्रायश उसलाई भावुक भएको देखिन् तातो चिया घाटी रसाहरू बिच्छ नसाहरू जागरुक छन् कोटको समस्या हामी दुइटैले बिर्सिसकेका हुन्छौँ हामीले जीवनका केही टुक्रा समयहरूमा एकले अर्कालाई बुझिदिएका छौं र जहाँ हामी खण्डित भइसक्छौ त्यही हाम्रा व्यक्तित्वहरू साधारणीकरण भइसक्छन् अर्थात शुद्र संवेदनाको आदान प्रदान गर्छौं जस्तो गरिकन ऊ भनिदिन्छ तपाईँकी स्वास्नीले तपाईंलाई वास्तवमा रियलाइज नगरेको नत्र सनक चढ्नु मुड हुनु छैन र म भन्छु यस्तै यस्तै बेला जस्तो गरिकन आज नबनाऊ तपाईँको साथीले कोट त्यसरी नलगिदिनुपर्ने अघि जबकि तपाईँसँग एउटा कोट भएको कुरा ऊ राम्रै जान्दछ त्यसरी नै उसको जुत्तासँग पनि धेरैपल्ट धेरै अन्याय भइसकेको छ ऊ कसैलाई भन्दैन र पो चिया खाएर फर्काउँदा मलाई उसको माया लाग्छ र माया पाउनु पनि जन्तु सुख हो बडो केही होइन विचार गर्छु अझ बढी त यी पाशविक सुख हुन् म हामी हाम्रा ससाना घरहरू हाम्रा स्वास्नी छोराछोरीहरू हामीले कमाएका पैसा र व्यवस्थाहरू यी पाशविक सुखहरू लुट्दा लुट्दा जीवनमा कहिले पनि उच्चता बोध हुन पाउँदैन अहिले सड़कमा बत्ती झिलिमिली बढिसकेको छ हामी तिहराएर सड़क पार गरिरहेका छौं उसले कुम नै उचालेको छ पुसको कोट नलगाएर हिँड्नु मलाई ऊ एउटा अपराधी जस्तो लाग्छ मेरो सन्देह ऊ एउटा अपराधी हो किनकि ऊ सावेक हिसाबले त कहिले पनि बाँचेको छैन ऊ सधैँ यस्तो अनुभूति बताउँछ जो स्वाभाविक भएको हुँदैन सायद कुनै पनि मूल्यमा जाडोमा सन्तुलन नमिलेर ऊ केही काम आवाजमा बोल्छ मलाई आजभोलि निद्रा लाग्दैन लाग्छ इन्सोमेनियाको शिकार हुन लागेको छु तर एक महिनासम्म त केही पनि हुन सक्दैन कारण तीस दिन कुनै लामो अवधि होइन रातभरि के गरिरहनुहुन्छ म प्रश्नवाचक दिन्छु हेर्नुहोस् आफ्नो त त्यस्ता मिठासपूर्ण संस्करणहरू केही पनि छैनन् म र मसँग केही ठोस पर्खालहरू छन् तथापि म सोचेर रात बिताइदिन्छु लुमिनलको चक्की लिने गर्नुहोस् ऊ आज खुम्चेर बोल्छ हेर्नुहोस् त्यसको निम्ति आफूसँग बजेट नै छैन निद्रा नलाग्नु के हो र निर्वाचन हुनुभन्दा नसुत्नु बेस होइन र कम बेसमा केही जान्दिनँ तर तपाईँलाई यो युगले निर्वासित गरिदिइसकेको छ स्वीकार गर्नुहोस् न के छ र ऊ खिसिका हाँस्छ अथवा स्याटको धक्का पचाउँछ उनी जानुहोस् मलाई भनिदिन मन लाग्छ कि तपाईँ मज्जाली डेट एक्सपायर्ड भइसक्नु भएको छ बरू आत्महत्या गरिदिनुहोस् न कसैले सोधपुछ गर्ने होइन उमेरले त अदवैशी भइसक्नु भएको छ मिनियचर भएर मात्र नदेखिएको सायद राष्ट्रको एभरेज मृत्यु मरिसक्नु भएको छ निकै अघि यो अव्यक्त मनोभावनाहरू कुन्न कुन्नी ऊ बुझिसक्छ कि क्या शंका लाग्छ सधैँ यस्तै त हुन्छ नि ऊ भन्दैन र बो म र ऊमा फरक छ पल्ट मैले त्यस अवस्थालाई जहाँ मेरा महत्वाकांक्षाहरूको हनन भएको छ दुईजनाको अघि कसीमा राख्न खोजेको छु सायद अपरोक्ष रूपमा समाजको न्याय माग्थेँ र भन्न पनि खोज्थेँ होला तिम्रो समाजले मलाई के दिएको छ तर ऊ मेरो टाइप होइन समाज उसको निम्ति चेप्लो छ विचारा तथापि ऊ ट्युसन गरेर खान्छ कुनै पनि असजिलो नभएर आँखाभरि घुम्न सक्ने उसको कोठा अति साधारण कोठा ऊ त्यहाँ फुटेको कतारोको आधा हिस्सा एस्ट्रेको रूपमा राख्छ साथीहरू उसलाई निष्पत्ति घिच्याउछन् ठीक उसको शालीको कल्पना जस्तो अनि मलाई उसको भावुकता उसको आउने युग र उसको वर्तमान लगभग एउटै लाग्छ वास्तवमा केही फरक छैन म सधैँ चुरोटको खरानी झार्दा एस्ट्रेका विभिन्न मोडलहरूको ताती देख्छु र विचार गर्छु सभ्यता घाउ भएर कहीँ यो कतारोको एक छेउमा दुख्छ सुखको कुरा ऊ सुली हामी चौथो पटक बाटो पार गरिरहेका हुन्छौ पटुवाहरू एक किसिमले छाटिसकेका छन् अब शीत खस्छ र टाउको खन्छ यी शब्द तर्कसङ्गत नै छैनन् कमभन्दा कम हामी कम निर्दोषान्तवनामा बाँचेका छौं प्रश्न उठ्छ उही पनि सनक सडेको बेला यसरी विपरीत बाँच्न हामीलाई अधिकार छ र सडकको अन्तिम मोडमा पुग्दा म उसलाई बिना अर्थ सोध्छु कि यसरी बाँचेर आफूलाई हतभागी सिद्ध गर्नुभएको छैन ऊ फेरि पनि खिसी र भन्छ अधिकार र अनधिकार धेरै निरर्थक कुराहरू हुन् तपाईँ सोच्नुहुन्छ मैले एभरेज मृत्यु मरिसकेको छु धेरै अघि होइन त निरपताले मेरो अनुहारभरि शिथिलता पतिदिन्छ किनकि म प्रत्युत्तरहीन भइसकेको स्मृति सम्वेकमा यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो कथा सडक र प्रतिभा हामीले यसलाई सड़क र प्रतिभा कथा संग्रहबाट लिएका थियौं श्रुति सम्भेगमा पारिजातको कथा संग्रह सड़क र प्रतिभाभित्र संग्रहित कथाहरू संत्रास, अन्तर्विरोध नयाँ मान्छे र सड़क र प्रतिभाको वाचन सुन्यौं यी कथाहरूको वाचन सँगसँगै श्रुति सम्वेकबाट अब हामी विदा हुने बेला भएको छ तपाईंका सल्लाह सुझाव र प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्भेग उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार इमेलका लागि श्रुति हवस् त अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौ तबसम्मका लागि प्राविधिक साथी शशेन्द्र गौतमसँगै म अच्युत घिमिरे बिदा चाहन्छौ शुभरात्री